नमस्कार टन मृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदै मदन भण्डारी जस्तो नेता अहिले कोही नरहेको एमाले अध्यक्ष उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र रा, राष्ट्रिय जनशक्ति पार्टीबीच आशय एकता हुने इरानमा आउँदो जुन चौधमा हुने राष्ट्रपति निर्वाचनमा महिलाले उम्मेदवारी दिन नपाउने र आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै गैरातीको खेलमा पन्जाबद्वारा दिल्ली पराजित जीवन यापन तथा जीवनै व्यवसाय नेकपा एमालेका तात्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज बिस वर्ष पुगेको एमाले र उसका भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मदन आश्रित दिवस मनाउँदैछन् नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय मदन नगर बल्कमा स्मृति सभाको आयोजना गरी भण्डारीको प्रतिमा माल्यार्पण गरेको छ श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झननाथ खनालले मदन भण्डारी जस्तो नेता अहिले कोही नरहेको भन्दै उहाँको स्मरण गर्नुभयो नेकपा एमाले उहाँकै मार्गदर्शनका आधारमा अगाडि बढेको भन्दै खनालले भण्डारीले लिएको मार्गदर्शन आज पनि उत्तिकै अपरिहार र्टी बनाउने यस्तै मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा मृत्यु भएको स्थान दासढुङ्गामा नेकपा एमाले चितवनले स्मृति सभा गरेको छ दुई हजार पचास साल जेठ तिन गति पोखरामा भएको एमाले जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला सङ्घको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीव दुर्घटनामा परेको थियो जीवका चालक अमर लामा जीवित रहे भने नेता द्वयको निधन भएको थियो रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेको छैन दुर्घटनाका साक्षी एवं जीव चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्य बन्न पुगेको छ कम्युनिस्टहरू नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षबाट ग लागि भएको छ काठमाडौँ गेस्ट हाउस नजिक रहेको भवनमा गैराती दस बजेदेखि आग लागि भएको प्रहरले जनाएको छ भवनको भित्र र बाहिर गरी बिसवटा बढी पसल रहेका र ती सबै जलेर नष्ट भएका ठमेल पर्यटन विकास परिषदका अध्यक्ष राम शरण थपलियाले जानकारी दिनुभयो आगलागीबाट करोडौँ रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ आगो नियन्त्रणमा आइ नसकेकाले कति क्षति भयो भन्नेबारे एकिन विवरण नआएको प्रहरीले बताएको छ आगो नियन्त्रणमा पाँचवटा दमकल दुई सयभन्दा बढी प्रहरी अग्नि नियन्त्रक स्थानीयवासी खटिएका छन् आग भएको भवन काठले बनेको र ठुलो भएकाले आगो निभाउन को को पानी काम का थपलियाले घाइते भएका छन् सद्भावना <स्थाँगा> पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान सभा निर्वाचनको सुनिश्चितता लगायत माग राख्दै दे। देशका विभिन्न ठाउँमा आमरण अनसनमा बसेका आफ्ना कार्यकर्ताहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ जिल्ला प्रशासन कार्यालय चितवन अगाडि आमरण अनसनमा बसेका कार्यकर्ताहरूलाई भेट्न चितवन आउनुभएका महत्वले अनसनमा बसेकाहरूको बसे स्वास्थ्य बिग्राउनु भनेको राज्यको स्वास्थ्य बिग्रनु भएकाले अवस्था दुखद हुन नदिन सरकारको ध्यानकर्षण गराउनुभयो उहाँले पोखरामा आमरण अनसनमा बसेका आफ्ना कार्यकर्तामाथि रातको समयमा भएको धरपडप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको बताउनुभयो निर्वाचनको मिति घोषणा गरेर चुनाव सरकार चुनाव नजिकले गर्दा मध्यस्थवादी दलहरूले मोर्चाबन्दीको कुरा गर्नुमा स्वार्थ लुकेको जिकिर गर्नुभयो सिद्धान्तका लागि नभई मन्त्री बन्न पार्टी फुटाउने अनि जनताबाट संसदको सिट जित्न मोर्चाबन्दी गर्ने कुरा आफ्नो पार्टीले स्वीकार नगर्ने संविधान सभा निर्वाचन सम्बन्धी कानुनमा देखिएको विवादका विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दैछ साँझ पाँच बजे सेना समाचार समन्वय समितिको कार्यालय नयाँ बानेसरमा बस्ने बैठकमा निर्वाचन कानुन संशोधन एक प्रतिशतको थ्रेसहोल्ड संविधानसभाको मिति घोषणा लगायतका विषयमा छलफल हुनेछ निर्वाचन आयोगमा दल दर्ता गर्दा ल्याउनुपर्ने संविधान सभा सदस्य संख्या लगात का विषय में दलरबीच मतभेद रह विषय में छिट्टी टुंगू लगाकर चुनाव मिति तोक्न सरकार सिफारिश करने विषय में आज को बैठक में छलफुलता भीम रावल ने, भी ने भी जानकारी द्विभ एकीकृत एक माओवादी थ्रेज होल्ड के साना दल मर्क पर्ने भई तेज को प्रावधान हटा रारी अभियोग उम्मीदवार बन पाने मांगी कंग्रेस रही आयोग ने सीफारिश कायम राख्परने अवदान ल यसअघि हिजोको बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोग जतिसक्दो छिटो गठन गर्ने सैद्धान्तिक <स्टार्था> राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी बीच आज एकता हुने भएको छ त्यसका लागि दिउँसो एक बजे काठमाडौँको भेरकुटी माण्डपमा एकता सम्मेलनको आयोजना गरिएको राष्ट्रिय जन शक्ति पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो तिन दिनसम्म सन्ने सम्मेलनले पूर्व प्रधानमन्त्री समेत रहेका सूर्यबहादुर थापालाई अध्यक्ष बनाएर नयाँ कार्य समिति चयन गर्नेछ सम्मेलनबाट तीन उपाध्यक्ष तीन महामन्त्री एक कोषाध्यक्ष प्रवक्ता सह प्रवक्ता र पाँच सहमहामन्त्री सहित एक सय सात सदस्य नयाँ कार्यसमिति चयन हुने गिरीले बताउनुभयो एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने शीर्ष नेताहरू बीच सहमति भएको छ पूर्व पञ्चहरू पछिल्लो समय दुई सालमा राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा विभाजित भएका थिए आज समलिङ्गी तेस्रो लिङ्गी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ विश्व स्वास्थ्य सङ्गठनले सन् उन्नाइस सय नब्बे मे सत्रमा समलिङ्गी तेस्रो लिङ्गीलाई रोगको सूचीबाट हटाएको दिनको सम्झनामा दिवस मनाउन थालिएको हो दुई हजार त्रिसठी सालमा पहिलोपटक नेपालसहित चौधवटा देशले समलिङ्गी तेस्रो लिङ्गी घृणावृद्धको दिवस मनाउन सुरु गरेका हुन् संसारका असीवटा देशमा समलिङ्गी तेस्रो लिङ्गीलाई गैर व्यवहार गर्ने गरेको उनीहरूले गुनासो गरेका छन् दिवसको अवसरमा समलिङ्गी तेस्रो लिङ्गी संस्था नेलहिरा समाजले दिउँसो दुई बजी राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रम गर्दैछ नेपालमा चार लाख भन्दा धेरै समलिङ्गी तेस्रो लिङ्गी रहेको समाजले जनाएको छ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ सूचना र प्रविधिका बारे सुसूचित गराउने उद्देश्यले हरेक मे सत्र तारिकका दिन यो तारिक दिवस मनाइन्छ सन् उन्नाइस मे सत्र तारिकमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनमा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको सन् दुई हजार विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाउन थालिएको हो दिवसको मुख्य उद्देश्य आर्थिक विकासका लागि इन्टरनेट तथा सूचनाको चेतना दिने रहेको छ नेपालमा एक करोड पञ्चानब्बे लाख अस्सी हजार जनाले टेलिफोन सेवाको प्रयोग गर्ने गरेका छन् सरकारी स्वामित्वको नेपाल टेलिकम निजी क्षेत्रको एनएसएलएल स्मार्ट टेलिकम लगायतले दूरसञ्चार सेवा प्रदान गर्दै आएका छन् नवलप्रासीको कावासुतीमा आज बिहान बसको ठक्करबाट एक पैदल ज्यान गएको छ पूर्व पश्चिम राजमार्गमा लो एक पाँच दुई शून्य शून्य नम्बरको बसको ठक्करबाट ज्यान गुमाउनेको नाम ठेगाना नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नबल प्रासीले जनाएको छ ठक्कर दिने बसलाई प्रहरीले चोर मारबाट नियन्त्रणमा लिएको छ रौतहडको राष्ट्रिय वनबाट अवैध रूपमा चोरी गरेर ल्याएको एक सय क्युफिट काँचो सालको काठ प्रहरीले बरामद गरेको छ काठ तस्कर बने फरार भएका छन् रौतहडको दोधी अवा प्रहरीचकीबाट खटेको प्रहरी गस्ती टोलीले आज बिहान पाँच बजे विजयपुर लक्ष्मीनियाबाट एक सय क्युफिट काँसो सालको गोलिया बरामद गरेको हो तस्करहरूले प्रहरी आएको थाहा पाएपछि टारगाडमा लोट गरी ल्याएको काठ छाडेर भागेका हुन् उनीहरूको खोजी भइरहेको प्रहरी प्रमुख गोविन्दराम परियारले जानकारी दिनुभयो बरामद गरेको काठ जिल्लावन कार्यालय चन्द्रनिगापुरमा बुझाइएको छ अब पालो अर्पणजना आवाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ नेकपा माओवादीका सचिव नेत्र विक्रमचन्द विप्लबले अहिलेको अवस्थामा संविधान बनाउन निर्वाचन आवश्यक नभएको भनेर गर्नुभएको ठोकुवाप्रति तपाईँको विचार के छ ए झुट बोली बे निर्वाचन गराएर निकास दिनु आवश्यक र सी जे छ ठिकै छ तपाईले ज मत दिन सकू जिस को संक्षिप्त स्वरूप आर एप करी एक सी टाइप करी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न मठा सकूने अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने मोगलिन ब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस विदेश का समाचार ईरान में आदोद जून चौदह में होने राष्ट्रपति निर्वाचन में महिला उम्मीदवार दिन नपाने भागन संवैधानिक निकाय गार्जियन काउंसिल का धार्मिक सदस्य मोहम्मद याजदीले संविधानले नै महिलालाई राष्ट्रपतिको उम्मेद्वार हुन रोक लगाएको तर्क गर्दै कुनै पनि महिला चुनावमा सहभाग हुन नपाउने बताएका हुन् राष्ट्रपति निर्वाचनका लागि तिसजना महिलाले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए अर्ध समाचार संस्था मेहर नेउजका अनुसार याजदीले कानुनले महिलालाई राष्ट्रपतिको उम्मेद्वारमा स्वीकार नगर्ने र मतपत्रमा महिलाको नाम उल्लेख गर्ने अनुमति नभएको बताएका छन् इरानमा महिलालाई संसदीय निर्वाचनमा उम्मेद्वार हुन भने छुट्छ अरू मुस्लिम देशको तुलनामा इरानमा महिलालाई स्वतन्त्रता दिए पनि राष्ट्रपति बन्ने ढोका भने संविधानले बन्द गरेको छ संविधानले राष्ट्रपति एउटा धार्मिक र राजनैतिक पुरूष हुने भन्ने उल्लेख महिलाले देशको सर्वोच्च स्थान पाउनु असम्भव जस्तै देखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् एट खेल समार इंडियन प्रीमियर लीग आईपीएल क्रिकेट में आज सनराइजर्स हैदराबाद र रो राजस्थान रॉयल्स बीच प्रतिस्पर्धा होते हैं दोसों स्थान में रहकर राजस्थान रचों स्थान को, को हैदराबाद तेसरो स्थान में रहकर राजस्थान रो स्थान को, को हैदराबाद बीच बेलुका सब आठ खेल होने से सेंीफाइनल प्रवेश का हैदराबाद ने आज रेक खेल जितने पर्ने दब उस बेंग्लोर को खेल कूर्न पर्ने होता आज को खेल, खेल में राजस्थान पारे सेमीफाइनल प्रवेश करने अघि गैराती संपन्न भाई खेल किंग्स इलेवेन पंजाब दिल्ली डेड डेबिल्स सात रनली हराई जीत पच्ची पंद्रह खेल चौदह अंक जोड़े पंजाब ने स्थान बनाने संभावना कायम राख आफ्नो बेङ्गलोर हैदराबादको ठुलो अन्तरको हारले मात्र पन्जाबलाई हिमाचल स्टेडियम धर्मशालामा एक सय बहत्तर रनको लक्ष्य पक्षाको दिल्लीले निर्धारित बिसओभरमा सात विकेट गुमाएर एक सय चौसठी रन मात्र जोड्न सक्योमा मदन आश्रित स्मृति दिवस एमाले र भातृ संगठनले विभिन्न कार्यक्रम का गरी मनाउँदै मदन भण्डारी जस्तो नेता अहिले कोही नरहेको एमाले अध्यक्ष खनालको भनाइ उच्च स्तरीय राजनैतिक समितिको बैठक आज पनि बस्दै राष्ट्रिय प्रजातन्त्र पार्टी रा, र राष्ट्रिय जनशक्ति पार्टीबीच आज एकता हुने इरानमा आउँदो जुन चौधमा हुने राष्ट्रपति निर्वाचनमा महिलाले उम्मेद्वार दिन नपाउने र आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भेट्दै गइरातीको खेलमा पन्जाबद्वारा दिल्ली पराजित अवस्थ सबका सभी रेडियोअर्पण संगे इंटरनेट मा, बात भरे साथ को, बजी को सकीओ, नमस्कार अर्पण समाचार को साथ मेंटन स्टार बैंक यूट विवाह होश या कुनेटी या सरकारी गैर सरकारी संघ को सेमिनार तथा ठूला कन्फ्रेन्स आयोजना विभिन्न सय देखि हजार जान समय हलर को व्यवस्था पार्टी तथा समूह काटल स्टार बैंक एक निबनी चितोन नंबर पांच साठी नौ सौ बयानबेबसाइट होटल No! <laughs>